हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगामा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई नै भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षामा हुनुहुन्छ यति विष्णु अनि तपाईँको साथमा तपाईँ छु म प्रतीक्षा तपाईँलाई थाहा नै सर्वण शुभसाजको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बजे पछाडि उपस्थित हुने गर्छौँ करिब करिब आधी घन्टा तपाईँसँगै रहन्छौँ र विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका तपाईँलाई मनपर्ने खालका तपाईँको थकानलाई भुलाउने खालका तिनै चर्चित लोकधरी भाकाहरू तपाईँको लागि राख्छौँ तपाईँको दिनभरिको थकानलाई एक एकैछिन भए पनि तपाईँबाट टाड़ा राख्ने कोसिस गर्छौँ र तपाईँको प्रत्यक्ष सहभागिताको बसाइ पनि हो यो आउन चाहनुहुन्छ यो साँझको बेला केही दिन भए पनि तपाईँ हामीसँगै सहयात्रा गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुन्ना छपन्न पाँच त्रिसठी लागि हामीले खुल्ला गरिसकेका छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ म स्वागत गर्छु हेलो हेलो uh -huh, कोही साथी हुनुहुन्छ हजुर नमस्कार हेलो मेरो आवाज सुन्न भएको छैन कि मैले उहाँको आवाज सुन्न नसकिरहेको अलिकति गाह्रो पऱ्यो के भएको बिचमा आउन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फोन गर्नुहोला होला बेला तपाईँले अर्पण शुभ साजको व्यवसायलाई रेडियो अर्पण एक सय चार थुप्रो बाज त सुन्नुभएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु रेडियो अर्पण डट कम डट एनपी लगइन गरेर पनि विश्वको जनसुकी जहाँ कहीँ रहेर पनि सुनिराख्नु भएको छ सुन्न पनि सक्नुहुन्छ सुन्नुहोला यदि सुन्न आउनु भएको छैन भनेदेखि चाहिँ र रेडियो अर्पणबाट त सुन्नु भएको छ र कोही साथी आइसक्नु भएको छ यति हालाई, गर्छु। अनि मस्कार हजार सनमजी बस बसाई बस अजाली ल ठिक छ आज गण्डीमा आउनु भएको छ बजी नै भएको भए पनि चेक सम्झिनुहुन्छ हुन्छ सनमजी अघि भने छोटो नमस्कार सनमजी आउनु भएको थियो यति बेला सुब्बा आजको यो साई हो आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला हामीलाई सुनाल छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुनाल छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो एउटा मात्रै होइन दुईवटा बाटो तपाईँहरूको लागि खुल्ला छ अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गरिहाल्छु हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कल्पनाजी हो के छ हाल कल्पनाजी मेरो पनि एकदम ठिक छ अनि के कसरी बिताउनु भएको छ हिजो आज दिनहरू बजी बसाइ नै छ कतिको सुन्नुहुन्छ रेडियो चाहिँ बसिरहेको बेलामा एकदम सुन्नुहोस् एकदमै एक माया गर्नुहोस् एकदमै फोन गर्नुहोस् है अनि आज कसो सम्झिनुहुन्छ नि अब बजनी भाका मार्फत चाहिँ हुन्छ कल्पनाजी अहिले भने छिटो आउँदै गर्नुहोस् है ल नमस्कार कल्पना आउनु भएको थियो यति बेला पदमपुरबाट र तपाईँ पनि आउन चाहनुहुन्छ पक्की पनि मलाई थाहा छ फोन पनि प्रयास गरिराख्नु भएको छ होला लागिराखेका पनि छैन होला तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् एकैछिन तपाईँको फोन नलागुन् जसम्मको लागि एउटा रमाइलो खालको यो भाका त्यो पनि तपाईँको लागि भोटूमा बोटिनी हजू तराई में बस्ते थारूनी भोटू में बस्ते भोटीनी तराई में बस्ते थारूनी पावरवाला चस्पा ले सबै देखु तिठ ससो घर सबै देख्छु तर मैले खसो भनौँ सबै tal haju kas ki mafe bata la surkhet ma bulbul tal kas ki mafe bata la dinni eklai ma pani eklai gasa maya jalala lam lam mai साला गसौँ मायसा माया जाला राम्रालााई सालासम् जाला रामै साला गसो माा जाला राला मााई सालासम् जाला राई निकै नै रमाइलो खालको भाग तपाईँले सुनिसक्नु भएको छ अर्पण सुब्बाको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो तपाईँको मनको रेडियो रेडियो अर्पण एक सय र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै पनि हामीलाई सुनिराख्नु भएको छ डब्लु लगइन गरेर आउन चाहनुहुन्छ यो समयमा भनेदेखि चाहिँ फोन गर्नुहोला सुना छपन्न र सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो तपाईँहरूको लागि बिल्कुलै खुल्ला छ र साथी पनि आइसक्नु भएको छ कार्यक्रममा म उहाँलाई पनि स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कुम रोजबाट सुनिता है के छ हाल खबर सुनिताको मेरो पनि एकदम ठिक छ के गर्नुभएको छ हिजो आज हाम्रो सुनिता आजले घरै बस्नुहुन्छ रेडियो सुन्नुहुन्न बस्दाखेरि सुन्नुहुन्छ ओहो होइन होला तपाईँले एकचोटि मात्र सुन्नुभयो होला त्यसो भए र तैपनि तपाईँहरूको मायालाई तानेर शनिबार त आइरहेको छु नि होइन र ठिकै छ केही छैन के गर्नु है तपाईँहरूसँग नजिक हुनलाई चाहिँ मल्ली मानेन त्यही भएर के टाढा हुन मल्ली मारेन त्यही भएर नजिक नजिक भएको के ठिक छ माया गरिराख्नुहोस् यसरी नै है तपाईँ सधैँ हामीलाई साथ दिनुहोस् हामीहरू सधैँ तपाईँहरूको माझमा रहिरहन्छौँ है अनि अब बज्ने भाका मार्फत चाहिँ को सम्झिनुहुन्छ यति बेला हजुर हुन्छ अहिले भने छुट्याउँ नमस्कार सुनिता आउनुभएको थियो यति बेला कुम्रुजबाट र अर्पण शुभ साँझको यो बसाई हो हामी हरेक दिन आउँछौँ अर्पण शुभ साँझको बसाई लिएर सात बज्ने बित्तिकै आउँछौँ करिब करिब आधा घन्टा चाहिँ तपाईँसँगै रहन्छ मिठा मिठा खालका भाकाहरू तपाईँको लागि राख्छौँ र तपाईँसँग कुराकानी पनि गर्छौँ यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्छु हेलो नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ माधवपुरबाट मेरे ठीक है एकदम गर्मी बढ़ी रहतीम भैन खाना कि हुन त अहिले नै के खानु उज्यालै हुन्छ है अलिकति गर्मीको समयमा अलिकति नसिलाएसम्म अनि अलिकति उज्यालैमा के खाना खानु है ल ठिक छ बिस्तारै बिस्तारै खानुहोस् तातो तातो नखानुहोस् अझ झन् गर्मी हुन्छ है अनि अब बस्ने भएको मार्फत चाहिँ को कसलाई सम्झिदिनुहुन्छ त भाइलाई धन्यवाद हुन्छ अहिले पनि छुटौँ नमस्कार विनुका पन्त आउनु भएको थियो यति बेला माधवपुरबाट र अर्पण सुबर्ष आजको यो वर्ष आइयो तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्दै गर्नुहोस् फेरि पनि तपाईँको लागि अर्को एउटा भाका राख्छु यो भाका सधैँ फोन हाल्नुहोस् पक्कै पनि फोन लाग्छ कही <laughs> <laughs> बाट गहिरो भए हाम्रो माया जने रमाइलो खालको भाका तपाईँहरूले सुन्नुभएको छ अर्पण सुबसाजको व्यवसाय सुनिराख्नु भएको छ यति बेला र यस्तै रमाइलो खालका भाकाहरू मैले तपाईँको लागि यति बेला प्रस्तुत गरिराखेको छु पके पनि तपाईँलाई पनि रमाइलो लागिराखेको होला एकैछिन भए पनि आफ्नो थकानलाई भुल्नु भएको छ कि भन्ने आशा लिएको छु र भुल्नुहोस् एकैछिन भए पनि फेरि व्यथाकानलाई था भुल्नुहोस् अनि हामीसँगै हिँडाउनुहोस् कोही साथी आइसक्नु भएको छ सो सोना पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो तपाईँहरूको लागि खुल्ला छ यही बाटो हुँदै कोही साथी पर्खिराख्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार कामाटीको बोल्दै हुनुहुन्छ गाई घाट बाट के बाए रे नाम अनि रेडियो सन्जू अच्छा सन्जू तेडियो में सुन्न सुनिए सब सुन्न ए अजो आते थे कि के था ठाई कोही पनि गएको छैन अहिले तपाईँहरूसँग यस्तो मजाले बोलिरहेको छु कहाँ जाने है ओहो विष्णुजी के गर्नु भयो त्यस्तो त्यस्तो गर्नुहुन्छ त है अम्मा चाहिँ त्यस्तो गर्नुहुन्न म गर्दिनँ भनिराख्नुभएको है अनि के छ के गर्दै हुनुहुन्छ हिजोआज खाना बनाएर भ्याउनु भयो तर खानुभएको चाहिँ छैन <laughs> अलि ताते होला अलिसेलाएपछि खानुहोस् है फिर झ एक बजनी साथीहरूको लागि हुन्छ सन्जु अहिले भने छुट्याउँ आउँदै गर्नुहोस् है हुन्छ ल नमस्कार सन्जु आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसाय हो तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फोन गरिहाल्नु होला धेरै समय पनि छैन बाँकी अब के गर्नु थोरै थोरै समय छ अझै पनि तपाईँसँग कुराकानी गर्ने चाहना छ चा मेरो इच्छा छ मेरो रहर छ त्यही भएर पनि आउनुहोला तपाईँलाई पनि फोन गर्न मन लागिरहेको छ त्यो पनि बुझ्छु मैले फोन नलागिरहेको पनि हुनसक्छ तर फोन लागेन भनेर अलिकति चिन्तित चाहिँ नहुनुहोस् भोलि फेरि हामी अर्पण शुभ साँझको व्यवसाय लिएर आउने नै छौ र यति बेला भने कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट के भन्नुभयो अरे तारा के गर्नुहुन्छ जी, तो? बसी बसाए, है किन सानो आवाज आइरहेको छ नि हाम्रो अलिअलि मात्र सुनेछु मैले पुरै सुन्नुभएको छ अनि अझै कविता सम्झिनुहुन्छ पर्शुभ साझ मार्फत हजुर ए ताराजी अहिले भने छुटौँ आउँदै गर्नुहोस् है ल नमस्कार <laughs> ताराजी आउनु भएको थियो यति बेला र निकै सानो आवाज आइरहेको थियो मैले उहाँको आवाजलाई चाहिँ राम्रोसँग बुझ्न सकिरहेको थिइनँ त्यही भएर पनि छोटो छोटो कुरा गरेँ हामी कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ र अब भने कार्यक्रमबाट पनि छुटिनुपर्छ तपाईँसँग अझै पनि कुराकानी गर्ने इच्छा त थियो तर के गर्नु समयभन्दा अगाडि न त तपाईँ जान सक्नुहुन्छ न त म नै जान सक्छु फेरि आज नछुटिए भोलि अर्पण सुब्बा साँझको बसाइ लिएर आउनु पनि पाइँदै होइन त्यही भएर आज समयमा छुट्यो भने भोलि फेरि समयमा तपाईँलाई भेट्नु हामी आउने नै छौँ यति जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको को डब्लु डब्लु डट रेडियो अर्पन डट कम डट एनपी लगइन गर्न तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँहरूप्रति निकै नै आभारी छु हृदयदेखि नै आभार प्रकट गर्छु सनमजी आउनु भएको थियो त्यस्तै गरी पदमपुरबाट कल्पना कुमरुजबाट सुनिता त्यस्तै गरी विनुका सन्जु तारा तपाईँहरू सबैजनालाई पुनः एकपटक धन्यवाद छ प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ र विशेष गरी मेरो आवाजलाई रेडियो सम्म पुर्याउनको लागि हर तरले सहयोग गर्नुहुने प्राविधिक आभार प्रकट गर्दै निकै नै चर्चामा रहेको भाग तपाईँको लागि छोड्दै आजको अर्पण शुभ साँझको यो प्रतीक्षा पनि छुटिन्छु नमस्कार तिरमा लु भेटेकोमा भा सुना को थपाएपाए थपाए राइटर बाबा फैले ตาโกคันหันชาถ้าไปฉันเฒ่ามากะนิกะนิกะนิกะตาแล้วถ้าไป गुँ घरा समाज को दर्पण